नमस्कार रेडियो सरकारले सिन्धुपाल्चोकको मांखामा गएको पहिरोमा परि बेपत्ता भएका एक सय तेइस जनालाई मृत घोषणा गरेको छ बेपत्ता भएका मध्ये तेत्तीस जनाको सब भने एस...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 स्थानीय प्रशासनका विस्थापितको संख्या चार सय छत्तीस रहेको छ भने एक सय पन्ध्र घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ यस्तै अधिक जोखिमयुक्त घर छपन्नवटा रहेका छन् सरकारको निमन्त्रणामा अर्थमन्त्री डा रामत आज चीन प्रस्थान गर्नुभएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण सकिए नेपाल सरकारको नेतृत्व गर्दै अर्थमन्त्री महत जानु भएको छ भारत सरकारले नेपाललाई बिना व्याधको एक हर्ब सहयोग गरे चीनले पनि नेपाल चासो देखाएको छ चीनका अर्थमन्त्री लाओ जीवेको निमन्त्रणामा उहाँ आज बेजिङ प्रस्थान गर्नु भएको हो नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सद्भाव जुटाउने उद्देश्यले भ्रमण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 अर्थमन्त्री महतले त्यहाँका अर्थमन्त्री लगायत निजी क्षेत्रका व्यवसायिक प्रतिनिधिहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ त्यहाँ हुने छलफलमा चीनसँगको बढ़दो व्यापार घाटा न्यूनीकरण नेपालको पूर्वाधारको क्षेत्रमा सहयोग जुटाउने आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको जुटाउने दुवै मूल अन्य पारस्परिक हितका विषयमा कुराकानी हुने बुझिएको छ भारतसँग मात्र होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापार घाटा बढ़दै गएको छ नेपालको चीनतर्फको निर्यात दुई अर्ब त्रिपन्न करोड़ र आयात अडसठी अर्ब पैंतालिस करोड़ रहेको भने व्यापार घाटा पैंसठी अर्ब रहेको छ अर्थमन्त्री डा महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्य मन्त्री गाऊ हुनसँग पनि छलफल गर्नुहुने बुझिएको छ ऊर्जा मन्त्री राधा गेवाली आफ्ना बंगलादेशी समकक्षिको निमन्त्रणामा बंगलादेशको पानी औपचारिक भ्रमणमा ढाका जानु भएको छ मन्त्री गेवालीका साथ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशव ध्वज अधिकारी जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकारी दीपक रौनेर लगायत रहनु भएको छ भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विद्युत विकास सम्बन्धी पारस्परिक सहयोग अभिवृद्धि एवं सम्भावनाको खोजी लगायतका विषयमा कुराकानी हुने बुझिएको छ अपहरण तथा शरीर सरी, बन्धक बनाई रकम असुल्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ काठमाण्डको थानकोटका अशुत प्रसाद रिग्मीलाई बन्धक बनाई धम्क्याएर रकम लुट्ने एक युवती सहित अन्य जनालाई प्रहरीले पक्राउ गरेको छ घटनामा संलग्न भएको आरोपमा प्रहरीले मोरङका छत्तीस वर्षका अभिषेक गिरी ललितपुर डेरागढ़ी बस्ने एकतीस वर्षका मिलन लिम्बु ललितपुरकी उन्नाइस वर्ष शारदा सिलवाल भन्ने कविता देवी साक्य र झापाका राजु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ उनीहरूले थानकोटका रेग्मीलाई नाटकीय रूपमा फोन गरी ललितपुर सानेपास्थित इन्द्रेणी हाइटमा बोलाएर कुटपीट गाली गलौज र हातपात गरी बन्दक बनाई शरीरमा लगाएको सुनका गहना तथा जिन्सी समेत जबरजस्ती लिएर नाङ्गो बनाएर फोटो खिचेको प्रहरीले जनाएको छ यस्तै उनीहरूले रेगमिलाई काठमाडौँको त्रिपुरेश्वर लगेर एक लाख लिई बाँकी नौ लाख कपाली तमसुक कागज समेत जबरजस्ती गराई पाँच घण्टा बन्धक बनाएर छाड़ेको ललितपुर प्रहरीले जनाएको छ उनीहरूको साथबाट बा एघार छ बाह्र पचासी नम्बरको खैलो रंगको गाड़ी बा छपन्न प चौरासी तेह्र नम्बरको होडा कम्पनीको स्कूटर नगद एक लाख सत्सठी हजार पाँच सय रूपियाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ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 उपयोग गर्नुपर्ने भन्दै दुवै पक्षलाई वार्ताका लागि आग्रह गरेका छन् इजिप्टको मध्यस्थतामा भएको युद्धविरामलाई सदुपयोग गर्दै युद्धविरामको समय थप्ने पनि प्रयास भइरहेको छ बहत्तर घण्टाका लागि युद्धविराम भएपछि रोयली सेना पनि गाँजाबाट जेरूसेलम फर्किएको छ हेलो स्पेन का मिडफीडर जाबी हर्नाडेज ले अंतरराष्ट्रीय फूटबल संन्यास लगी एक सौ तेतीस खेल खेले जाबी ने अंतरराष्ट्रीय फूटबल जीवन बान्यास ली घोषणा कराबी टोली को सदस्य हाँ स्पेन एक पटक विश्वकप दुईपटक यूरोप जीती सकते स्पेनिकोना स्पेनिश क्लब बार्सीना व्यावसायिक क्लब फूटबल खेली 13 वर्षीन काोल दु 2000 मा करावी टोली, टोली में शानदार समय बिता और आभारी रहेको बीबीसी अपराह्न चार बजे अर्पण खबर सको अनीता अर्यल विदा भमस्कार एक बकुलर पुरानो कर्मचार्य